यातायात मन्त्रालयमा छ महिना शेरबहादुर देवालले नेतृत्व गरेको काङ्ग्रेस रापरपा र सद्भावना पार्टीको सरकार संसदमा विफल भएपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा एमाले र सद्भावना पार्टीको मिलिजुली सरकार बन्यो यस्तो सरकार बनाउने विषयमा हाम्रो पार्टीको नेतृत्व पङ्क्ति र लोकेन्द्रबहादुर चन्दबीच कुराकानी भएको थियो मन्त्रीमण्डलको बाँडफाँडमा हाम्रो पार्टीबाट मन्त्रीमण्डलमा कस कसलाई पठाउने भन्ने विषयमा महासचिव माधव कुमार नेपालको कोटेश्वरस्थित घरमा अनौपचारिक छलफल भएको थियो कुराकानीको सिलसिलामा महासचिव कमरेडले मलाई यसपटकको सरकारमा तपाईँ नजानोस् भन्नुभयो उहाँले अर्थ मन्त्रालय पूर्ण रूपमा हामीलाई नदिने र रा राज्य मन्त्री मात्र दिने भएकाले तपाईँ सरकारमा जान मिलेन राज्यमन्त्रीमा शङ्कर पोखरेललाई पठाउ भन्नुभयो वामदेव गौतम उप प्रधानमन्त्री तथा गृहमन्त्री भएर जाने र केपी ओली पनि मन्त्रीमण्डलमा सामेल हुने कुरा भयो एमालेबाट क सरकारमा पठाउने भन्नेबारे धेरै अनौपचारिक छलफल भएको थियो सबै बैठकमा मैले भाग लिएको थिएन यो संयुक्त सरकारमा आफू समावेश हुनुपर्छ भन्नेमा केपी ओलीले धेरै बल गर्नुभएको थियो एक पटक मेरो डेरा कुलेश्वरमा भएको छलफलमा केपी ओलीले वामदेव उपप्रधानमन्त्री हुने र आफूसमेत सरकारमा जाने कुरा बताउनु भएको थियो उहाँले मलाई तपाईँ पनि सरकारमा सामेल हुनुपर्छ राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ एमाले सरकारको नौ महिने अवधिमा राम्रो बजेट ल्याएर रा पार्टीको प्रतिष्ठा बढाएको व्यक्तिलाई पुरस्कृत गर्नुपर्छ भन्नुहुन्थ्यो मैले अरूतिरबाट पनि सुनेको थिएँ उहाँले मलाई सरकारमा सामेल गर्नुपर्छ भन्ने कुरामा अडान लिनुभएको थियो सरकारमा सामेल हुने व्यक्तिको नाम स्थायी कमिटिको बैठकमा प्रस्तुत हुँदा सिपी मैनालीले यस पटकको सरकारमा भरतमोहनजी नजानुस् भनेर कुरा राख्नुभयो तर त्यति विरोध गर्नु भएन वामदेव गौतमको नेतृत्वमा हाम्रो पार्टी संयुक्त सरकारमा जाने निश्चित भयो पहिलो चरणमा सानो आकारको मन्त्रीमण्डल बन्ने र त्यसमा हाम्रो पार्टीबाट वामदेव गौतम र साहना प्रधानको नाम पठाउने निर्णय भएको थियो केन्द्रीय कमिटिको बैठक चलिरहेको बेला रेडियो नेपालले ने मन्त्रीहरूको नामावलीमा राधाकृष्ण मैलाको नाम पनि प्रसारित गर्यो पहिलो चरणमा उहाँ जाने कुरा थिएन केन्द्रीय कमिटिका कति सदस्यहरूले त यसैका आधारमा राधाकृष्ण मैलालीको नाम हटाउनुपर्छ समेत भने वास्तवमा भएको के रहेछ भने उहाँले लोकेन्द्रबहादुर चन्दलाई भनेर आफ्नो नाम पहिलो सूचीमै पार्नुभएको रहेछ र रेडियो नेपालबाट प्रसारण गर्न लगाउनु भएको रहेछ दुई हजार त्रिपन्न चैत्र बाह्र गति मन्त्रीमण्डलले पूर्ण आकार लिँदा हामी मन्त्री भयौँ भोलिपल्ट चैत्र तेह्र गतिमा निर्माण तथा यातायात मन्त्रालय सम्हाल्न पुगे मन्त्रालयको आकार र प्राविधिक पक्षलाई विचार गरी राष्ट्र बैङ्कका वरिष्ठ अधिकृत डाक्टर गोविन्दबहादुर थापाले सल्लाहकारका रूपमा ल्याए पार्टीका नेताहरूको सल्लाह अनुसार नै निजी सचिवालय र स्वकीय सचिवालय गठन गरे लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले संलग्न त्यस सरकारले बिस सूत्रीय कार्यक्रम लागू गर्ने प्रतिबद्धता जाहेर गरेको थियो शेरबहादुर देउबाको नेतृत्वमा गठन भएको सरकारले स्थानीय निर्वाचन पर सार्ने योजना बनाएको थियो पार्टीभित्रको आन्तरिक कलहका कारण देउबा स्थानीय निर्वाचन पर सार्ने स्थितिमा पुगेका थिए लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेको संयुक्त सरकारले स्थानीय निकायको निर्वाचन गराए समयमै राम्रोसँग निर्वाचन सम्पन्न गराउन विफल भएकोमा पार्टी अध्यक्ष मनमोहन अधिकारीले उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई सार्वजनिक रूपमै बधाई दिनुभयो काङ्ग्रेस राप्रपा लगायत विपक्षमा रहेका पार्टीहरूले स्थानीय निर्वाचनमा गृहमन्त्रीले प्रशासनको दुरूपयोग गरे भने निकै होहल्ला मचाए त्यस्तो नभई हामीले नौ महिने शासनकालमा राम्रो काम गरेको प्रभावका कारणले स्थानीय निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेका थियौँ अति उत्साह बामदेव कम्रेडले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउनका लागि विगतमा काङ्ग्रेसबाट हुने गरेका धादली रोक्न केही ठाउँमा स्थानीय प्रशासनको उपयोग गर्नुभएको पनि हो यसै प्रसङ्गमा काङ्ग्रेसका नेता गोविन्दराज जोशी मसँग भन्थे प्रशासनको उपयोग नगरेको भए पनि तनाउमा तपाईँहरू जित्न सक्नुहुन्न थियो जनतामा एमालेको त्यस्तो राम्रो छवि थियो सिट सङ्ख्या र मतपरिणामको स्थिति हेर्दा पहिलो प्रतिनिधि निर्वाचनमा भन्दा दुई सालको उपनिर्वाचनमा उपनिर्वाचनभन्दा दुई हजार एकाउन्नको मध्यावधि निर्वाचनमा र मध्यावधि निर्वाचनमा भन्दा स्थानीय सरकारको निर्वाचनमा हाम्रो पार्टीले थप सफलता पाउँदै आएको थियो एमालेको प्रतिष्ठा बढ्दै गइरहेको थियो आफ्नो कमजोरी नगरी पूर्वाग्रही भएर काङ्ग्रेस र रा राप्रपाले गृहमन्त्रीले सत्ताको दुरुपयोग गरी चुनाव जिताए भन्ने आरोप लगाए स्थानीय निकायको निर्वाचन सम्पन्न गराउनुका साथै सन् उन्नाइस को नेपाल भारत शान्ति तथा मैत्री सन्धिलाई पुनर्लेखन गर्न एमाले सरकारको पालामा दुई सरकारका बीचमा सम्पन्न समझदारीलाई अगाडि बढाउने काम यो सरकारले गर्यो फुलबारी बङ्गला बन्द बङ्गलादेशको पारवाहन मार्ग प्राप्त गर्ने कामलाई यो सरकारको महत्त्वपूर्ण काम मान्नुपर्छ सरकारले बिस सूत्रीय कार्यक्रम घोषणा गरेको भए पनि रापरपाकै मन्त्रीहरूको असहयोगका कारण उक्त कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेन आतंकवाद नियन्त्रण ऐन र राजनीतिक नियुक्तिका विषयमा सरकार विवादमा फँस्यो विशेष गरी अच्युत्कृष्ट खरेललाई प्रहरी महानिरीक्षकबाट हटाउनु र विशेष गरी विभागको डिआइजीमा नरहरी सङ्ग्रौलालाई नियुक्त गर्नु यो सरकारको कमजोरी थियो विभिन्न विमानस्थलबाट सुन तस्करी भएको घटनाले यो सरकारलाई साह्रै अप्ठ्यारोमा फर्यो थापा समूहले राप्रपाका सांसदहरूलाई आफ्नो पक्षमा ल्याउन सबै प्रकारका हत्कण्डा प्रयोग गर्यो भने काङ्ग्रेसका तर्फबाट निरन्तर षड्यन्त्र जारी थियो सूर्यबहादुर थापा आफ्नै पार्टीका नेताको नेतृत्वमा बनेको सरकारलाई ढालेर आफै प्रधानमन्त्री हुने खेलमा लागे अर्थमन्त्री रविन्द्रनाथ शर्मा काङ्ग्रेससँग मिली आफै सम्मिलित सरकारले हटाउन लागे फल सरकार अल्पमतमा पर्यो लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेको सरकारमा हाम्रो पार्टीका तर्फबाट गएका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा के कस्ता काम गर्न सक्नुभयो भन्ने बारेमा विस्तारमा उहाँहरूले नै बताउन सक्नुहुन्छ म निर्माण तथा यातायात मन्त्रीका रूपमा आफूले गरेका केही कार्यहरूका बारेमा मात्र चर्चा गर्न चाहन्छु निर्माण तथा यातायात मन्त्रालय ठूलो जटिल र प्राविधिक मन्त्रालय हो यस मन्त्रालयमा छ महिना बस्दा मैले सारे कटु अनुभव हो कि यस्तो सरकारमा म जान नहुने थियो मेरो एउटा कमजोरी छ जे कुरामा पनि हुन्छ भन्ने हाम्रा पार्टीकी केन्द्रीय सदस्य अष्टलक्ष्मी साक्यले हाम्रो संसदीय विभागको बैठकमा एकपटक मलाई भन्नुभयो तपाईँ पुरै कुरा नबुझी हुन्छ भन्नुहुन्छ त्यति बेला पनि त्यस्तै भयो पार्टीले प्रस्ताव गर्यो म निर्माण तथा यातायात मन्त्री भएँ समझदारी नभएको संयुक्त सरकारमा काम गर्दा कति गाह्रो हुन्छ भन्ने कुरा मैले यो मन्त्रालयमा प्रवेश गरेपछि अनुभव गरेँ राप्रपाका अर्थमन्त्री रविन्द्रनाथ शर्मा अत्यन्त कुटिल प्रवृत्ति भएका मानिस थिए उनले मलाई पल पलमा दुःख दिएका थिए एमालेको नौ महिने सरकारमा अर्थमन्त्रीका रूपमा म अर्थ मन्त्रालयमा बसिसकेकाले त्यहाँका कर्मचारीले नचिन्ने कुरा भएन मैले त्यहाँबाट थाहा पाउँथे रविन्द्रनाथ शर्मा दिनौ एमाले प्रति गर्थे उनी भन्थे अरे एमालेको लोकप्रिय कार्यक्रमलाई सघाउनका लागि पैसा दिन म यहाँ आएको होइन त्यसका लागि म पैसा दिन्न हुन पनि उनले आफ्नो भनाइअनुसार काम गरिसा जसको भुक्तभोगी म छु मन्त्रालयमा प्रवेश गरेपछि त्यस आर्थिक वर्षको बाँकी साढे तिन महिनाको अवधिमा जनताले अनुभूति गर्ने के काम गर्न सकिन्छ भन्ने कुरामा मैले ध्यान दिन थाले। अब नयाँ पैसा निकास गराउने कुरा थिएन आर्थिक वर्षको अन्तिम चौमासिक भई मन्त्रालयको विनियोजित बजेट निश्चित कार्यमा निर्दिष्ट भइसकेकाले त्यस्ता कार्यका निम्ति थप बजेट निकासा माग्नु वा उपयोग नहुने बजेटबाट रकमान्तर गर्नु सिवाय अरू उपाय थिएन अर्थ मन्त्रालयले लक्ष्य अनुसार पनि राजस्व परिचालन गर्न नसकेकाले थप बजेट निकासाको सम्भावना थिएन निर्माण तथा यातायात मन्त्रालयकै उपयोग हुन नसकेको बजेट रकमान्तर गर्ने प्रस्ताव गर्दा अर्थमन्त्री रविन्द्रनाथ शर्माले सहमति नै दिएनन् उनले निकै निर्देश व्यवहार गरे यति मात्र होइन विभिन्न शीर्षकमा विनियोजित रकम कुनै कारणले तोकिएको शीर्षकमा सबै खर्च हुन सकेन भने त्यसलाई सम्बन्धित मन्त्रालयले अर्को शीर्षकमा रकमान्तर गरेर खर्च गर्न पाउने नियम सरकारको आर्थिक नियमावलीमा छ यसका लागि सम्बन्धित मन्त्रालयले निर्णय गर्ने र अर्थ सहमति लिने व्यवस्था गरिएको छ मन्त्रालयका लागि विनियोजित रकममा मन्त्रीले रकमान्तरको निर्णय गर्दा औपचारिकता पूरा गर्न मात्र अर्थ मन्त्रालयको सहमति लिने गरिन्छ खर्च नभएको रकम खर्च गरौँ विकासका कामलाई तीव्रता दिउँ भनेर रकमान्तर प्रस्ताव बनाई राष्ट्रिय योजना आयोगबाट स्वीकृति लिई मैले कार्यक्रम बनाएँ तर अर्थमन्त्री शर्माले सहमति नै दिएनन् र काम गर्न पाइएन मैले निर्माण तथा यातायात मन्त्रालयमा नयाँ थप कार्यक्रम गर्न पाइनँ कतिसम्म भयो भने अर्थ मन्त्रालय र यातायात मन्त्रालयका विवादहरू संसदमा सरपष्ट भए सडक विभागका एकजना इन्जिनियरले आएर तपाईँले प्रस्ताव पठाउँदा अर्थमन्त्रीले मान्नुहुन्न म मा आफ्नातर्फबाट माग गर्छु यसको रकमान्तर गर्न हजुरले पत्र लेखिदिनुहोस् भने मैले हुन्छ म पत्र लेख्छु भनेर लेखेँ अर्थमन्त्री रविन्द्रनाथ शर्माले त्यो काम चाहिँ गरे त्यस्तै सद्भावना पार्टीका सांसद हृदय त्रिपाठीले उनको क्षेत्रका लागि अर्थमन्त्रीबाट रकमान्तरको काम गराए अर्थमन्त्रीले मन्त्रालयले रकमान्तरको प्रस्ताव पठाउँदा काम गरेनन् तर एउटा इन्जिनियर र एकजना सांसदले माग गरेको रकमान्तर प्रस्तावमा स्वीकृति दिए रविन्द्रनाथले यस्तो विभेदपूर्ण नीति लिएका थिए सडक खण्डले डोजर किन्नका लागि सहमत भइसकेको रकम दिन पनि उनले मानेनन् अर्थ मन्त्रालयको असहयोगले कठिनाई भग्नु पर्यो संयुक्त सरकारमा सामेल हुँदा धेरै कुरा सोचविचार गर्नुपर्ने रहेछ मलाई रविन्द्रनाथले अति दुःख दिए प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको व्यवहार पनि बिजाउने खालको थिएन उहाँ साह्रै भलाद्वी मानिस यस्तो नगर पनि नभन्ने र लागेको कुरामा विरोध पनि नगर्ने तर काम गर्ने मन्त्रीलाई दृढतापूर्वक सहयोग गर्नुपर्छ भन्ने आँट पनि उहाँमा भएको मैले पाइनँ आर्थिक वर्ष दुई हजार त्रिपन्न बित्यो आर्थिक वर्ष दुई हजार चौवन्न पचपन्नका निर्माण तथा यातायात मन्त्रालयका कार्यक्रम तर्जुमा गर्दा चालु योजनाका कार्यक्रमलाई जारी राख्ने आर्थिक वर्ष दुई हजार बान्न अध्यादेश बजेटले प्रस्तावित गरेका तर पछि रद्द गरिएका सम्पूर्ण सडक योजनाहरूलाई समावेश गर्ने सडक सुविधा नपुगेका जिल्ला सदमुकाम जोड्ने कार्यक्रमलाई प्राथमिकता दिने सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको विशेष गरी कर्णाली अञ्चलमा पर्ने सड़कहरूलाई प्राथमिकता दिने नीतिबाट कार्यक्रम तर्जुमा गरिएको थियो यी सबै योजना समावेश गर्दा यातायात मन्त्रालयको नयाँ आर्थिक वर्षको बजेट सात अर्ब रुपियाँभन्दा केही बढी भयो राष्ट्रिय योजना आयोगले त्यति बढी रकम स्वीकृत गर्न सकिन्न भनेपछि हामीले त्यसमा संशोधन गरी राष्ट्रिय योजना आयोगले निर्धारित गरेको सीमा पाँच अर्ब उन्तिस करोडमै आफ्नो कार्यक्रम सीमित पारेका थियौँ तर अर्थमन्त्री रविन्द्रनाथ शर्माले त्यो रकम दिन मानेनन् यति मात्र होइन अघिल्लो वर्ष विनियोजित रकममा पनि अडचालिस करोड रुपियाँ घटाई दुई हजार त्रिपन्न अर्ब छैसठी करोड तेत्तिस लाख रुपियाँ मात्र विनियोजन गरे उनले योजना आयोगको प्रस्तावलाई पनि मानेनन् नेपालको इतिहासमा पटक यातायात मन्त्रालयको बजेट घटाइएको दुई हजार त्रिपन्न सालमै हो कामका दृष्टिले हरेक वर्षको बजेटमा कम्तीमा दस प्रतिशतका दरले खर्च बढेकै हुन्थ्यो उनले यातायात मन्त्रालयले प्रस्ताव गरेको र राष्ट्रिय योजना आयोगले स्वीकृत गरी पठाएका कार्यक्रम हटाई आफ्ना मानिसका योजना थपेका थिए यति विघ्न अप्ठ्यारो हुँदाहुँदै पनि मैले यातायात मन्त्रालयमा रहँदा विकासका कामलाई तीव्रताका साथ अघि बढाएको थिएँ यातायात मन्त्रालयमा रहेको बखत मैले गरेका केही कामहरू यहाँ उल्लेख गर्छु